सुभेत संघका पन्ध्रवटा गणराज्य मध्ये सबैभन्दा दक्षिणमा रहेको ताजिकिस्तानको सुबेत संघ विघटन भएपछिको अवस्था देख्दा मलाई राष्ट्रकि माधव घिमरेले लेखेकाई ले पंक्ति झलझली याद आयो एउटा सिंगो देश राजनीतिक महत्वाकांक्षाका कारण टुक्रिदा टुक्रिँदा देश देशका जनताले कस्तो दुर्दशा भोग्नु पर्दो रहेछ भन्ने प्रश्न भयो न टुक्रिएको तत्कालीन सोभियत संघ देश नभएर महादेश जस्तै थियो प्राकृतिक स्रोत साधन सामरिक महत्व औद्योगिक तथा खनिज पदार्थ उत्पादन वन जंगल जैविक विविधता लगायत जुनसुकै कोणबाट हेर्दा पनि सोभियत संघ एउटा महाशक्ति राष्ट्र नै थियो सरस्वती संसार नियात्रा कृति हो कृतिकार हुनुहुन्छ जीवा लामी छाने सरस्वती संसारका यिनै निवन्धीबाट आजको उद्घारको उठान गरेका छौ कार्यक्रम उद्घार सुनेर बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा म रमेश पौडेल हार्दी हार्दिक स्वागत गर्दछु व्यक्तिको अर्को माध्यम उद्घार आजको उद्घारमा नियात्रा चर्चा गर्छौं र नियात्राकार हुनुहुन्छ जीवा लामी उहाँको भर्खरै प्रकाशित कृति सरसर्ती संसार कार्यक्रम उद्गारको हातमा छ र समयको कुरा नियात्रा शिल्पी जीवा लामी छाने पनि जिन्दगीमा पहिलो पटक रेडियो नेपालको आँगन टेकेर स्टुडियो छिर्नु भएको छ म यहाँलाई हार्दिक स्वागत गर्छु धन्यवाद वास्तवमा मेरो लागि पनि एकदमै ठूलो सौभाग्य जस्तो लागेको छ एउटै मात्र सूचनाको माध्यम भनेको रेडियो नेपाल थियो राष्ट्रिय अन्तर्राष्ट्रिय समाचारहरू सुन्नको लागि हामी रेडियो प्रयोग गर्थ्यौँ तर त्यो ठाउँमा आज म पहिलोपल्ट रेडियोमा मैले कतिपय अवस्थामा इन्टरभ्यूहरू दिएको छु टेलिफोन टेलिफोनबाट मैले दिएको छु तर स्टुडियोमा नै उपस्थित भएर आज यसरी आफ्ना केही भनाइहरू राख्न पाउँदा मलाई जीवा लामी छाने भनेपछि सबैले सुनेकै शुभ नाम हो चिनेकै शुभ नाम हो अलग अलग व्यक्तित्वमा बाँचिराख्नु भएको थियो धेरै अधिकांश नेपालीहरूले अथवा विदेशमा बस्ने नेपालीहरूले चिन्दाखेरि गहिरा संगठित गर्ने एउटा कुशल संगठनकर्ताको रूपमा चिन्नुहुन्थ्यो र यतिखेर चाहिँ हामीले एउटा साहित्य साधक साहित्य सेवीको रूपमा कार्यक्रम उद्घारमा स्वागत गरेका छौ साहित्य प्रतिको एउटा समर्पित भावनाले यहाँलाई यो रेडियो नेपालको आँगन टेक हो, हो। सरस्वती संसार आजको बसाईको न्यू हो त्यसो त कतिपय नेपालीहरूले गैर नेपाली, नेपाली संस्थाको अगुवाको रूपले चिन्नुहुन्छ भने जीवा लामी छाने साहित्य सेवी पनि हो भनेर केहीले चिन्नुहुन्छ अब अहिले आउँदाखेरि एउटा लेखकीय पहिचान लिएर ले आउनुभएको छ सरस्वती संसार नियात्रा किर्ति हो यसमा विभिन्न भावका निबन्धहरू छन् नियात्राहरू छन् आज चाहिँ हामी गैर कुशल संगठनकर्ता होइन कि एउटा साहित्य सेवी एउटा सर्जकसित कुराकानी गर्छौँ अहिले आउँदाखेरि सरसर्ती संसार लिएर आउनुभयो तर विगतको साहित्य प्रतिको यहाँको इतिहास लामो छोड्नु भएको नि लामो भन्नुभन्दा पिताजीको आमाको नाउँमा प्रतिष्ठानै खोल्नु कस्तो भनेदेखि मेरो बुवा आमाको नाउँमा खेमलाल हरिकला लामी छाने एउटा छ जसले साहित्य लगायत केही सामाजिक क्षेत्रमा कामहरू गरेको छ र विशेष गरेर म मा चितवनबाट हो र त्यो एरियामा परोपक्का र सामाजिक संस्थाहरूमा केही न आफ्नो के क्यापासिटी अनुसार केही हामीले योगदानहरू गरेका छौँ त्यो गर्नको लागि पहिला पनि व्यक्तिगत रूपमा गर्नुभन्दा एउटा संस्थाको नाम गयो भयो भनेदेखि त्यसको रेकर्ड पनि रहन्छ संस्थागत पनि हुन्छ भन्ने हिसाबले त्यो सुरुवात भएको हो र साहित्यको कुरा गर्दाखेरि म स्कुल हुँदाखेरिदेखि नै साहित्य मलाई असाध्यै पढ्न रुचि थियो विद्यार्थी कालमा अब त्यस्तो ते, त लेखिने अभ्यास भएन तर पनि निबन्ध प्रतियोगिताहरू हुन्थे विद्यालयहरूको बिचमा कम्पिटिसनहरू हुन्थ्यो त्यस्तोमा मलाई मेरो विशेष गरेर नेपालीको गुरुले शिक्षकले उहाँले चाहिने भाग लिनलाई सेलेक्सन गरेर स्कुलबाट पठाउनुहुन्थ्यो कहिले काहीँ पुरस्कृत भएर पनि पुरस्कार पनि ल्याउँथेँ ती कुराहरू चाहिने सम्झनामा छन् तर म इन्जिनियरिङ पढेपछि यहाँ काठमाडौँ सर्टिफिकेट लेभल गरेपछि सोभियत अनि त्यहाँ गएपछि अब त्यतिखेर अहिलेको जस्तो धेरै भनौँ न यो सञ्चारको सुविधा पनि थिएन यो अलिकति इरेगुलर डिस्कन्टिन्यू जस्तो हुन थाल्यो पछि त झन् म अब आफ्नो आप व्यावसायिक व्यस्तता भयो त्यसपछि गएर यो गएर आउँछ नेपाली अभियानको कारणले गर्दाखेरि पनि विभिन्न कारणले गर्दाखेरि समय पनि खास त्यति त्यतातिर ध्यान पनि दिएन अनि अर्को हजुर जस्तो यहाँ रसिया भन्दा अगाडि दस बाह्र वर्ष अगाडि हो यहाँकै मुखबाट सुनेको मैले जब छात्रवृत्तिको लागि यहाँ छनौट हुनुभयो र यहाँ काठमाडौँ आउँदाखेरि चितवनको कुन खोला हो एकदम बढेको र त्यो र त्यो खोला तर्दाको सन्दर्भ पनि कतै सुनाउनु थियो त्यो कुरो यो सरकारमा उल्लेख गर्नु छ नि त्यो यसमा छैन त्यो एउटा पछि मेरो फ्लाइट थियो अनि मेरो घर पदमपुरमा हो चितवन पदमपुरमा अनि त्यहाँ तिनतिर राष्ट्रिय निकुञ्ज र रा, एकतिर राप्ती नदी राप्ती नदी ठुलै हो बर्खाया कुनै पुलहरू थिएन अहिले पनि छैन अहिले त त्यहाँ मानव बस्ती नै विस्थापित भएर अन्त सारिसक्यो त्यहाँ मानव बस्ती हुँदाखेरि पनि त्यो एउटा सिङ्गो गाविसहरूमा खालि ढुङ्गाबाट मात्रै ढुङ्गाको माध्यमबाट मात्रै हामी वार गर्न सक्थ्यौँ अनि म अब दुई दिनपछि फ्लाइट छ भनेर बाबामासँग विदावादी हुनु पर्यो भनेर गएको थिएँ राति बेसरी बाढी आएछ होइन किनभने माथि त्यसको पानी पानीको जुन खोलामा भोग्ने एचमेन्ट एरिया चाहिँ उता हेटोँडादेखि नै सुरु हुन्छ माथिदेखि पानी परेपछि अनि त्यो वार पार गर्नै नसक्ने स्थिति भयो अनि अब के गर्नेवाला होइन त्यहाँनिर चिन्ता भइरहेको थियो र एकजना त्यहाँ गाउँकै दाइले बडो आँट गरेर होइन यस्तो खोला तारिनु यस्तो खोला त हामी पौडी खेलेर पनि गर्थ्यौँ चिन्ता नगरेर भाइ भनेर भन्नुभयो होइन र उहाँले चाहिँ त्यसरी तारिदिनु भएको बडो एउटा अविस्मरणीय क्षेण छ त्यो होइन त्यसलाई मैले बुवा बित्दाखेरि बुवाको बुवाले पनि बुवालाई मैले भनेको थिएँ अब म त जसरी पनि जानै पर्यो तपाईँ चाहिँ यस्तो भेलमा किन जानु भन्दाखेरि आर्टिकलमा खेमलाल हरिकला सामाजिक कल्याण प्रतिष्ठानबाट समाज सेवाको काम पनि गरिराख्नु भएको छ सा, साथसाथै साहित्य सेवाको काम पनि गरिराख्नु भएको छ पद्मश्री साहित्य पुरस्कार स्थापना गर्नुभएको छ पद्मश्री साधना सम्मान पनि वर्षेनी बाँड्नुहुन्छ लाखौंको पुरस्कार बाँड्नुहुन्छ र योभन्दा अगाडि पनि यहाँले प्रतिनिधि नेपाली कविता तारानाथ शर्माले सम्पादन गर्नुभएको थियो नि यहाँकै पहल र प्रयासमा यो प्रकाशित भयो कति सालको कुरा सम्झिनुहुन्छ भयो होला अठार बिस वर्ष अगाडि कुरा जस्तो लाग्छ मलाई दुई दशक अगाडिको कुरा अनि गीती कविता पनि अङ्ग्रेजीमा निकाल्नु भयो त्यसलाई रविन्द शर्माले अनुवाद गर्नुभएको थियो अनि प्रतिनिधि नेपाली निबन्ध डाक्टर गोविन्द भट्टराईले सम्पादन गर्नुभयो कारागार उपन्यास बानिरा डानिरागिरीको कारागार उपन्यास पनि अंग्रेजीमा अनुवाद गराउनुभयो रसियामा बस्दाखेरि पनि साहित्यिक कर्ममा जुटिराख्नु भएको थियो कृष्ण प्रकाश श्रेष्ठ जस्ता हस्तिहरू पनि त्यही हुनुहुन्छ यो अघि मैले भन्दै थिएँ नि मेरो साहित्यप्रति पहिलेदेखि नै विद्यालय विद्यार्थी हुँदाखेरिदेखि नै रुचि भएको गर्दाखेरि ले आफूले लेख्ने ले अभ्यास नगरे पनि या मेरो आफ्नो फिल्ड अफ इन्ट्रेस्ट भएको गर्दाखेरि यसमा केही न केही न केही न सामाजिक काम त हामीले गर्छौँ होइन गर्नु पर्छ होइन तर यसलाई मैले मेरो एउटा भनौँ न सामाजिक उत्तरदायित्व पनि हो भन्ने लागेर आफ्नो हबी आफ्नो इन्ट्रेस्टको क्षेत्र पनि भयो केही के न केही आफूले लेख्ने अभ्यास नगरे पनि लेख्ने चाहिँ त्यति बेला यसमा म के जोड्छु भनेदेखि त्यति बेला मेरो एकदम आदरणीय दाई हुनुहुन्थ्यो दिनेश अधिकारी त्यहाँ आउनुभएको थियो सोभियतसँग हुँदैखेरि उहाँले के भन्नुभयो भनेदेखि नेपाली सर्जकहरूलेखेका सिर्जनाहरू हाम्रो भनौँ न विदेशी विदेशी भाषाहरूमा अनुवाद नभएर कहीँ हामी जाँदाखेरि पनि त्यसलाई प्रस्तुत गर्न सक्दैनौँ भनेर उहाँले भन्नुभएपछि यसमा केही काम सुरुवात गरौँ त दाई भनेर त्यसरी चाहिँ नै पहिला सुरुमा हामीले सिलेक्टेड नेपाली पोइम्स ट्रान्सलेट गरेका धेरै गर्न सकिएन होइन एउटा त्यसमा अलिकति प्रतिनिधिमूलक त्यहाँ महाकवि देवकोटादेखि लिएर अहिलेको जेनेरेसनसम्म त्यसै गरेर अर्को साल सेलेक्टेड नेपाली लिरिकल पोएम्स, भनेर चाहिँ कवि कविताहरू गरियो त्यसलाई रविन्द शर्माले गर्नुभएको थियो त्यसपछि यसलाई एउटा एउटा विधामा कमसे छ कम नि यसमा प्रयास गरौँ भनेर त्यसपछि सेलेक्टेड नेपाली एसएच भनेर डाक्टर गोविन्द राज गर्नुभयो त्यसै गरेर कारागार उपन्यास मेरो चाहिँ कस्तो थियो भने सोच चाहिँ यसलाई कमसेकम एउटा एउटा विधामा ट्रान्सलेट गर्दै गयो भनेदेखि अरूले पनि नेपाली साहित्य विश्व परिवेशमा पुग्छ के भन्ने केही न केही पुग्ला प्लस अरू अरूलाई पनि छैन ए यो गर्नुपर्ने रहेछ मैले त्यति बेला जुन बेलामा सुरु गरियो नि मैले भने अठार बिस वर्ष अगाडि चाहिँ एकदमै कम थियो अहिले त मैले पनि हेरिराखेको हुन्छु होइन इङ्लिसमै लेख्ने थालिया छ अरू पनि एउटै कृतिलाई अब आठ दसवटा भाषामा ट्रान्सलेसन भएको पनि मैले देखेको छु सुनेको छु होइन त्यसैले त्यति बेला कमसेकम जुन जुन समयको हामी सुरुवात गरियो त्यो समयमा चाहिँ होइन यो एकदमै कम थियो थिएन त म भन्दिनँ तर एकदमै कम थियो भन्ने मैले सुनेर एउटा चाहिँ छ नि अलिकति भए पनि मेरे आपको रुचि को क्षेत्र पर अलिक योगदान भी होने भागे यह क्षेत्र में इसी प्रवेश थे तर पीछे अब कि व्यस्त होने संयोजन यहाँ दिन को लिए अब सब सब सब, सब सामजिक काम भारती रिक्वेस्ट करती सहज भेन बीच में डिस्कंटिन्स रूस में बस्दाखेरि पनि मैले जस्तो अघि तपाईँले भन्नुभयो कृष्ण प्रकाश श्रेष्ठ हुनुहुन्छ उहाँ धेरै पुरानो एकजना सर्जक हो झन्डै पचास वर्षदेखि त्यहाँ बसिरहनु भएको छ त्योभन्दा पनि बढी भइसक्यो उहाँ त्यहाँ बस्नुभएको उहाँले ऋषी साहित्य जुन एउटा संसारकै एउटा धनी भाषा साहित्यमा आउँछ त्यहाँ प्रकाशित कृतिहरूलाई धेरै कृतिहरूलाई नेपालीमा अनुवाद गर्नुभएको छ त्यसै पछिल्लो समयमा नेपाली सर्जकहरूका कृत्यहरूलाई पनि ऋषी भाषामा उहाँले उल्था गर्नु भएको छ त्यो काममा पनि हामी हामीसँगै मिलेर उहाँले उल्था गर्नु थियो त्यसलाई प्रकाशन गर्दाखेरि म अनि अरू साथीहरूलाई पनि यो गरौं है यो चाहिँ भनौँ न एकदम वर्थी कज हो भनेर हामीले यसलाई त्यहाँ पनि यसलाई निरन्तरता दिने गर्थ्यौं आजको बसाइको न्यू भनेको सरस्वती संसार नियात्रा कृति हो र यस कृति भित्रबाट केही पृष्ठ चाहिँ नियात्रा शिल्पीकै स्वर सुनाउन हामीले कथाकारलाई बोलायौँ भने पनि यसै गर्छौँ र सबै किताब पढ्न त भ्याइँदैन आधा घण्टाको समयमा तैपनि यो चाहिँ पढ्दा सामूहिक होला सरस्वती संसारको दृश्य कतै झल्किने खालको हुन्छ म बर्मा गएको थिएँ म गइरहेको छु नेपाली संघको अध्यक्ष हुँदाखेरि हजुर यो उन्तिसवटा मध्येमा सरस्वती संसारमा भएको एउटा वर्मा गइने कर्मसँगै अलिकति लामै छ तर त्यसको केही अंश चाहिँ केही अंशहरू केही प्याराग्राफ चाहिँ म पढ्छु बर्मा गयनी कर्मसँगै बा भन्नुहुन्थ्यो बर्मा गयनी कर्मसँगै युहु खान उहिलेदेखि धेरैका बा आमाले भन्दै आएका हुन् मैले पनि सानै उमेरमा सुनेको हुँ तर यसको भाव भने बुझेको थिइनँ स्कुल पढ्दा बल्ल बर्मा भनेको देश हो भन्ने थाहा भयो पछि थाहा पाएँ बर्मामा नेपाली पनि बस्दा रहेछन् अहिले लाग्छ बर्मामा पनि नेपाल छ त्यहाँका नेपालीको मन भाषा र भावमा नेपाल छ जहाँ गए पनि आफ्नो उक्तिलाई अनुभवले के भन्छ भने यो केही हदसम्म हो पनि र होइन पनि मैले संसारका झन्डै आधा देशहरू घुमे होला जहाँ गए पनि मैले आफूलाई लिएर गएँ आफ्ना विचार र भावना लिएर गएँ तर मेरा विचारहरू केही देश घुमेपछि परिमार्जित पनि भएका छन् भ्रमणबाटै परिपक्व बन्दै गएका छन् कुनै देशले त मेरो कर्म नै परिवर्तन गरिदियो त्यो देश हो रुस इन्जिनियरिङ पढ्न गएको मान्छेलाई रुसले कर्म दिएर व्यापारी बनाइदियो त्यसै यसैको अर्को प्याराग्राफ म पढ्छु अर्को अनुच्छेद दोस्रो विश्वयुद्धका बेला शहादत प्राप्त गर्ने सताइस हजार सैनिकको सम्मानमा वर्मामा निकै ठूलो समाधिस्थल बनाइएको रहेछ हजारौं गोर्खा सैनिकको नाम पनि समाधिस्थलमा कुदिएको थियो त्यो दृश्य देखेपछि मेरो मनले भन्यो आफूले जित्न भन्दा पनि अरूलाई जिताउन नेपाली मरेका रहेछन् त्यसैले म भावुक भएँ जुन धर्म संस्कृतिको सिपाही हो सोहीअनुसार समाधिस्थलको शिलालेखमा सानो परिचय लेखिएको थियो गोर्खा सैनिकको समाधिमाथि लेखिएको थियो ओम भगवते नम र संक्षिप्त परिचय हामी ती समाधिस्थलहरू हेर्दै गयौं केही समाधिस्थलमा त सिपाहीको नाम र उसको व्यक्तिगत विवरणको सट्टा यस्तो लेखिएको थियो नन अन टु गड अर्थात् उसको नाम भगवानलाई मात्र थाहा छ त्यो देखेर मेरो मन झन भरङ्ग भएर आयो त्यो सिपाहीलाई म कसलाई जिताउन मर्दैछु भन्ने कुरा थाहा थियो कि थिएन होला ऊ जसका लागि मर्यो तिनीहरूले उसको नाम समेत थाहा पाएनन् संसारमा शक्तिशाली तर सनका शासकहरूको सनकको भरमा निर्दोष मानिसहरू जीवन गुमाएका छन् उनीहरू सैनिकका भरमा ठुला हुन खोजे तर ती कहिल्यै ठुला हुन सकेनन् यसैको अर्को प्याराग्राफ निवासी नेपाली नेपालीसँग भेटघाट तथा छलफलका लागि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद वर्माले बिहान राम जानकी मन्दिरमा एउटा कार्यक्रम राखेको थियो त्यहाँ एकजना पाको उमेरकी महिला पनि आएकी उनले अति स्नेहसँग मेरो हात समाइन् मेरी आमाले म सानो साना कतै लड्छु कि भनेर मेरो हात समाए जस्तो लाग्यो उनले भनिन् आफ्नो मुलुकका मानिसलाई भेट्न म यहाँ आएकी हु मैले सोधेँ आमा कहिले बर्मा आउनुभएको तीन पुस्ता भइसक्यो हजुरबाको पालादेखि मौसम गर्मी थियो तर उहाँको असीम स्नेहले मेरो मन शीतल भयो तीन पुस्तादेखि बर्मामा बस्दै आएकी आमा जो बर्मामै जन्मेर बर्मामै बुढी बइन् उनले अझै भावनात्मक रूपमा नेपाललाई आफ्नो मुलुक सम्झिरहेकी छन् नेपालबाट आउनेहरूलाई भेट्न जाँदा आफ्नो मुलुकबाट आएको सम्झिने आमाको पितृभूमिप्रतिको अद्भुत प्रेम नै सायद डायस्पोरिक चेतना होला आखिर हामीले डायसपरामा बाँकी रहेको यही अद्भुत स्नेहको धागो कालान्तरमा चुडिएर नजाओस् भनेर नै गएर नेपाली अभियान शुरू गरेका थियौं आफू त्यही अभियानको नेतृत्व गर्दै बर्मा पुगेको यथार्थ बोधले मलाई द्रवीभूत बनायो बर्मा जाँदा नेपाल गए जस्तै भयो राजनीतिक सिमानाका कारण मात्र नेपाल र वर्मा भन्नु परे जस्तो लाग्यो आजभोलि मलाई जहाँ नेपाली छन् त्यहाँ सिङ्गो नेपाल छ जस्तो लाग्न थालेको छ मानस बर्मा बोकेर फर्कन्दै गर्दा लाग्यो बर्मा कर्मयोगी र धर्मयोगीको देश हो पत्थर र प्रेमको देश हो दानवीर र सान देश हो प्रकृति र संस्कृतिको देश हो तर दुर्भाग्यवशरमा द्वन्द र दङ्गाको पनि देश हो रंगुन एयरपोर्टबाट मनिला जान जब म जहाज चढेँ तब मलाई किन किन एकछिन आँखा चिम्लिन मन लाग्यो आँखा चिम्लिँदा मेरो मनमा सजीव भएर चम्किला रत्नहरू ठाकुर प्रसाद गुरागाई टंक नेपाल नन्दराम न्यूपाने जस्ता कर्मवीर नेपाली आफन्तहरू दोस्रो विश्वयुद्धमा वीरगति प्राप्त गरेका नेपाली सिपाही गोल्डेन टेम्पल आङसान सूची आफ्नो धरतीसँग नाता गाँसेर स्नेह दिन आउनुभयो कि आमा केही द्वन्द द्वेष र दङ्गा जस्ता अनेक घटना पात्र र दृश्य एक पछि अर्को गर्दै मेरो मनको पर्दामा आइरहे नेपाली मूलका बर्मेली दाजुभाइ एवं दिदी बहिनीलाई भेटेपछि डायसपोराको अस्तित्व र परिचयको सर्वोच्च स्वरूप तिनको मूल देश हो भन्ने उक्ति कति सत्य रहेछ भन्ने थाहा भयो त्यो मूल देश र त्यसको अद्वितीय सांस्कृतिक विविधतालाई हामीले जोगाउन सकौँला कि नसकौंला जहाजको यात्राभरि एउटा अनौठो दायित्व र अपराध मलाई गम्भीर बनाइरह्यो गैर आवासीय नेपाली संघको अध्यक्षको हैसियतले बर्मा पुग्नु भएको थियो है उखान त सुन्नुभएको थियो बर्मा गए कर्मसँगै नेपाल गए कपालसँगै भने जस्तो त्यही उखान बच्चामा सुन्नुभएको थियो बर्मा पुग्दाखेरि जहाँ नेपालीको अवस्था देख्नुभयो अनाम शहीदहरूलाई सम्बोधन पनि यहाँ निबन्धमा गर्नुभएको छ नि वास्तवमा पराइभूमिमा नेपाली मनलाई भेट्दाखेरि छाती त ढक्क फुल्छ नि है हो विशेष गरेर चाहिँ कस्तो मैले पाएको छु भन्नुहुन्छ भनेदेखि पहिलो पुस्ता पहिलो पुस्ता अब दोस्रो पुस्ता तेस्रो पुस्ता हुँदै गइसकेपछि उनीहरूलाई के हुन्छ भने उनीहरू जन्मिएको बाहिर हो नि त होइन हामीलाई जसरी हामी यहाँ जन्मेका छौँ अहिले विभिन्न कारणले रहर वा बाध्यताले विदेशमा भए पनि हाम्रो मन यही नै छ हामीहरू जरा बाक्लो गरेर यहीँ गाडिएका छन् त्यसैले गर्दाखेरि हामी विदेशमा भए पनि हामीले सपना यहीँको देख्छौँ तर दोस्रो पुस्तामा त्यो चाहिने भावना अलिक कमै छ र गएर आउँछ नेपाली हरूको हकमा कुरा गर्दाखेरि धेरैजसो धेरैजसो अहिले हामीले गइरहेको नेपाली सङ्घले गरेको अनुमानित तथ्याङ्क अनुसार सारक मुलुक बाहेक नै झन्डै 40 लाख लाखभन्दा बढी नेपालीहरू विदेशमा बसेको बस गरिरहेको अनुमानित तथ्याङ्क छ त्यसमा प्रायः सबैजस्तो पहिलो पुस्ता नै हो यो पहिलो पुस्ता भएको हुनाले गर्दाखेरि उनीहरूले सपना देखे पनि नेपालकै देख्छन् विदेशमा हुँदाखेरि पनि केही न केही यहाँ गर्न पाए हुन्थ्यो अहिले यहाँको विपद पर्दाखेरि आफैलाई विपद परेको जस्तो भावना हामीलाई लाग्छ जस्तो गत वर्षकै उदाहरण लिऊ नेपालमा महाविनाशकारी भूकम्प जाँदाखेरि कति साथीहरूले विद्यार्थी साथीहरूले आफ्नो पढाइ छोडेर अनि काम गर्नेहरूले आफ्नो काम छोडेर कहीँ सर्भिस गर्ने साथीहरूले छुट्टी मागेर पनि नेपालमा आएर त्यो पनि विपट परेको ठाउँहरूमा विकट ठाउँहरूमा गएर पनि गएर आउँछ नेपाली सङ्घको नेतृत्वमा हामीले आह्वान गरेका थियौँ स्वयं साथीहरू आउनुभएको थियो अनि त्यहाँबाट बस्ने विदेशीहरूलाई पनि टिमै लिएर भोलिन्टियरहरूलाई पनि लिएर आउनुभएको थियो त्यस्तो आउनेहरूमा डक्टर अनि यो मेडिकल लाइन मात्रै नभएर अन्य क्षेत्रका मानिसहरू पनि यसरी आउनु भएको थियो त्यो मैले भन्न खोजेको भनेदेखि नि यो डायस्परिक चेतना चाहिँ बडो अचम्मको चिज रहेछ यो नेपाली डायस्परा मात्रै होइन कि अरू पनि मैले यो भावना देखेको छु र हामी पनि त्यसभन्दा त्यसमा अछुतो छैनौ अपवाद छैनौ अभिव्यक्तिको अर्को माध्यम यो सड़कको संकीर्णतामा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 अभिव्यक्ति मध्यम उद्घार में यहां सृजना पक्न पत्रचारि हम ठेगाना हो कार्यक्रम उदगार पोस्टबक्स नंबर छ सौ चौतीस रेडियो काईडी हो, एट जीमेल श्रोताहरू यहाँहरू रेडियो नेपालको साहित्यिक तरंगमा कार्यक्रम उद्गार सुनिराख्नु भएको छ आजको कार्यक्रम उद्गारमा नियात्रा चर्चा गरिराखेका छौं नियात्राकार हुनुहुन्छ जीवा लामी उहाँको सरस्वती संसार कार्यक्रम उद्गारको हातमा छ सरस्ती संसारभित्र एउटा नेपालको सन्दर्भमा सामयिक हरफ यहाँ बोलु जस्तो लाग्यो रूसी इतिहासकार भाषीले भनेका छन् इतिहास आफैले केही सिकाउँदैन आफूबाट केही नसिक्नेलाई दण्ड मात्र दिन्छ सोभियत संघका अन्य पूर्व गणराज्यमा पनि विखण्डन पछि जातीय दंगा र गृहुद्ध भएका छन् तर सबैभन्दा बढ़ी चपेटामा परेको गणराज्य भने ताजिकिस्तान नै हो जातीय हिसाबले संघीय राज्य निर्माण गर्दा हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्न हामीले ताजकिस्तानबाट सिक्न सकिने पाठहरू प्रशस्त छन् तर के हामी सिक्न तयार छौ यो त अहिलेकै नेपाललाई प्रश्न गर्नु जस्तो लाग्यो पुस्तकमा यस्ता प्रसंगहरू अरू ठाउँहरूमा पनि छन् म जहाँ पुग जहाँ जाँदाखेरि पनि विदेशको ठुला ठुला फराकिला बाटाहरू चट्ट सजाइएका घरहरू पार्कहरू अनि त्यहाँको जुन भौतिक संरचनाको जुन विकास भएको छ त्यो देख्दाखेरि हाम्रो कन्ट्री पनि होइन यति सुन्दर छ त्यो पनि कुनै दिन यस्तो होला नि भन्ने जुन भावनाहरू त्यहाँ आएका छन् मैले केही साथीहरूलाई देखाउँदाखेरि उहाँले भन्नुभएको थियो पटक पटक रिपिट भएर आयो तपाईँको होइन भन्दाखेरि कतिपय ठाउँहरूमा नराख्दा पनि हुन्छ कि भनेर भन्नुभएको थियो त्यो औचित्यहीन तुलनाको के अर्थ होला र भनेर पनि कुराहरू आएका थिए तर के हो भनेदेखि त्यो यो मैले आफ्ना भावनाहरू यहाँ लेखेको हुनाले गर्दाखेरि त्यो भावनाहरू आए र यो पुस्तकमा पनि ती भावनाहरू पटक पटक यसरी लेखिएका छन् अरू पनि प्रसङ्गहरूमा जहाँ एकदमै मरूभूमिलाई मानिसले एकदमै उजागर बनाएको देख्दाखेरि पनि यस्तो चाहिँ जहाँ जहाँ बालुवा छ त्यहाँ हरेक बिरुवा हरेक दुवमा त्यो डिप इरिगेशन गरेर चाहिँ नै पानी पाइपबाट ल्याएर पानी हाल्नुपर्छ त्यहाँ खेतीपाती गरेको छ त्यहाँ हराभरा जंगलहरू बनाइएको छ होइन तर हामीलाई प्रकृतिले सबै चिज दिँदा दिएको छ होइन हामीसँग समुद्र छैन तर त्यो एउटा समुद्रलाई विस्थापित गर्न सक्ने यति धेरै चिजहरू छन् त्यसैले यो देश पनि कुनै न कुनै दिन समृद्ध होला राम्रो होला भन्ने जुन भावना आउँथ्यो ती भावनाहरू यो पुस्तकमा ठाउँ ठाउँमा पाउन सकिन्छ सरस्वती संसारभित्र विभिन्न शीर्षकका उसवटा निबन्ध बानकीहरू समेट्नु भएको छ किताब त आइसक्यो बजारमा गइसक्यो विमोचन पनि पृथक किसिमले आयोजना गर्यो नेपालले पैंतालिस मिनटको समयमा सरसर्ती किताब पढे सरह सूत्रधारको काम देवेन्द्रजीले गर्नुभएको थियो उहाँले पुरै पुस्तक पढ्नु भएको रहेछ र कहाँ कहाँ कमी कमजोरी छन् सबै उहाँले त्यतिखेरै औल्याउनु भएको थियो र यो उन्तिसवटा निबन्ध लेखिसक्दाखेरि मैले यो कुरो लेख्न छुट्याएँ भन्ने पश्चात्ताप केही छ कि छैन त्यस्तो छैन त्यस्तो हुने कुरै भएन होइन त्यसमा के छ भन्नुहुन्छ भने नि अब यसलाई कसरी हेरिनुपर्छ भने एउटा घुम्ने मानिसले होइन सरस्वती हेर्दाखेरि uh, उसको भावनामा के आयो कतिपय कुराहरू त फेरि मैले सम्झेर छ लामो समय पश्चात लेखेको छु होइन डायरीमा लेखिएका कुराहरूको रिपोर्टको आधारमा पनि लेखेको छु एउटा तपाईँलाई उदाहरण दिन चाहन्छु होइन जस्तो कुनै एउटा पर्वतारोही पर्वत अल्पनिस्ट मान्छे नेपाल आयो होइन ऊ काठमाडौँ आएर भोलिपल्ट नै छ नि उसको पर्सिदेखि उता एभरेस्ट एक्सपिडिसनमा जाने सेड्युल छ तालिका छ देखिन, ऊ यहाँबाट चाहिँ सिधै उता जान्छ होइन र भोलि उसले केही कुरा लेख्यो भनेदेखि त्यहीँको परिवेशलाई मात्र लेख्यो भनेदेखि नेपाल गएको मान्छे काठमाडौँको मन्दिरहरू यहाँका चैत्यहरू यहाँको जुन एउटा कल्चरल हेरिटेज छ यसको बारेमा लेख्दै लेखेको लेखे छैन भनेर कंप्लेन कर उचित न हो रहा मैं घुम्खे मेरा भावना की आए कि लेख् एक हफ्ता घुमे ठाव में एताब होने कि महाक सकती डिटेल में जानी हो कि सरस देखा कतिपय कुछ भारत रिपोर्ट रिपोर्ट के रूप में इसमें क्राइटे बना को ग गए गई ठाकुर बारे में सबै त त्यहाँ लेख्न सकिन सकि लेखेको छैन यसमा जम्मा उन्तिस ठाउँको मात्रै छ सबभन्दा पहिला म किन गएँ छुट्टी मनाउन गएँ कि व्यवसायिक सिलसिलामा गएँ कि गै राष्ट्र नेपाली अभियानको सिलसिलामा गएँ कि भनेर लेखा त्यसपछि अलिकति त्यहाँको भूगोल त्यहाँको राजनीति त्यहाँको जुन जियो चाहिँ सिचुएसन छ त्यसको बारेमा पनि इतिहास त्यसलाई पनि सा छोटकरीमा चर्चा गरेका अनि गए त्यसपछि गएर त्यहाँ केही घटनाहरू घट्यो भनेदेखि ती घटनाहरूलाई जुन उल्लेख्य छन् भनेदेखि घटना त हरेक दिन जस्तो घट्छन् होइन ती घटना त एकै दिनको घटनालाई लिएर पनि एउटा उपन्यास लेख्न सकिएला तर पनि त्यस्तो सम्झनायोग्य कुराहरू केही घटनाहरू छन् भनेदेखि तिनीहरूलाई लेखेको ले र अनि त्यहाँ घुमिसकेपछि मेरो भावना अथवा चाहिँ अनुभूतिहरूलाई यो सबै चिजलाई सकेसम्म एकाकार गर्नलाई प्रयास गरिएको हो र छोटो आफूले टेकेको ठाउँलाई आफूले टेकेको पाइलालाई चाहिँ अक्षरमा अनुवाद गरौँ भनेरै त्यही त्यही यही यही जुन मैले अहिले अग, अग, भने नि यी सबै कुरालाई मिस मिक्स गरेर एउटा भनौँ न अब कोही कोही मानिसहरू त्यहाँ जान लाग्नुभयो भनेदेखि म एउटा प्रसङ्ग पनि भन्छु म एक वर्ष अगाडि केनिया गएको थिएँ त्यो केनिया जानुभन्दा अगाडि मैले पुष्कर शाहको विश्वास विशेषलाई उहाँको किताब पढाएको थिएँ अलिक अलिकति अगाडि जस्तै त्यहाँ केनियाको पनि चर्चा गर्नुभएको मलाई याद थियो किनभने सरस्वती किताब पढ्दाखेरि चाहिँ नि त्यहाँ धेरै ठाउँहरू छ एक सय भन्दा बढी ठाउँहरूको छ अनि छोटकरीमा छ त्यो जानी भइसकेपछि मैले त्यो मेरो उसमा दराजमा खोजेर त्यो केनियाको बारेमा उहाँले उहाँ कहाँ पुग्नु भएको रहेछ उहाँले के देख्नु भएको रहेछ भनेर मैले हेरेँ भनेदेखि भोलि कुनै अनि त्यसै गरेर लयन सिंह वाङदेलले यो साज वर्ग सिम्पनी भनेर चाहिँ उहाँ युरोपको चिठीमा लेख्नु भएको थियो लिफ्टेन्स टाइम पनि त्यहाँको बारेमा उहाँले छोटकरीमै भए पनि एक प्याराग्राफ लेख्नु भएको थियो त्यो कुराहरू पनि मैले कहिले धेरै पहिला पढेको सम्झना थियो त्यो किताब पनि खोजेर मैले उयो गरेँ पत्ता लगाएर त्यहाँ उहाँले के कसरी हेर्नु भएको रहेछ कहाँ पुग्नु भएको रहेछ भन्ने जिज्ञासा भयो मैले भन्न खोजे कि कुनै नेपाल ने आज अलिक त नेपालीहरू पनि घुम्ने परम्परा एकदमै बढेको छ होइन हामी विभिन्न सम्मेलनहरूमा भाग लिन जान्छौँ पर्यटकीय हिसाबले पनि नेपालीहरू अहिले जाने परम्परा सुरुवात भइसकेको छ त्यसरी घुम्न जानेहरूले पनि अलिकति अलिकति यो गाइडबुक पनि होस् कहीँ न कहीन, कता कता त्यो पनि होस् भनेर हुन त अहिले यस्ता कुराहरू गुगल गरे पनि फेला पर्न सकिन्छ होइन झनबडी विस्तृत रूपमा पाइएला होइन तर पनि आफ्नै भाषामा अलिकति छ नि मैले कसरी देखाएको थिएँ र उहाँले चाहिँ कसरी हेर्नुहुन्छ चा, त्यो कम्पेयर गर्न पनि मिल्ला भन्ने खालको पनि एउटा मलाई भावना आएको र त्यो पनि अलिकति इन्डाइरेक्टली नै भए पनि त्यो सन्देश पनि दिन खोजेको मैले सुन्दर आफूले टेकेका ठाउँहरूको टिपोट मात्रै गर्न सरस्वती टिपोट मात्रै गरियो भने पनि कुशल सम्पादकको हातमा पर्यो भने कृति पठनीय हुन्छ सरस्वती संसार भित्रका केही त्यस्ता दुर्लभ दृश्यहरू छन् नेपाली पाठकका लागि निकै पठनीय छन् जापानका त्यस्ता दृश्यहरू मैले पनि पढाएको छु तातो पानीमा नहुने पनि अब यहाँ पढ्न भ्याइएन आज संसार लगभग डुलिसक्नुभयो जिन्दगी चाहिँ रह के सं, रहेछ के बुझ्नुभयो होइन संसार डुलेकै छैन जस्तो लाग्छ मलाई होइन संसारमा त हेर्ने चिजहरू देख्ने चिजहरू घुम्ने चिजहरू कति छन् म त त्यसको एउटा एक छेउ पनि पुगेका छैन जस्तो लाग्छ होइन तर मलाई के लाग्छ भने संसार एउटा यात्रा हो होइन यो संसार नै एउटा यात्रा हो र जीवन भनियो भनेदेखि जीवन चाहिँ यो एकदमै सधैँ लर्निङ प्रोसेस जस्तो लाग्छ नेभर इन्डिङ प्रोसेस होइन जस्तो यहाँ त छात्रवृत्ति पाएर सोभियत रुस पुग्नु भएको नि त इन्जिनियर हुन भनेर जानुभएको इन्जिनियर भएर प्राविधिक फाँटमा काम गर्नु भएन मैले पढाइसकेपछि इमिडिएटली तुरन्तै आफ्नो व्यवसाय गरेँ आफ्नो पेसामा चाहिँ पेसागत रूपमा चाहिँ गर काम गरिनु भएन चितवनको पदमपुरमा अभावका दिनहरू पनि थियो होला र यो सफलताको पछाडिको कथा चाहिँ सर अब एकदमै हामी भनौँ न किसान परिवार नै हो हाम्रो ब्याकग्राउन्ड एकदमै ऊ पनि होइन होइन हाम्रो आफ्नो जग्गा जमिन आफैले खेती गरेर खानुलाई पुग्थ्यो भनौँ न त्यो भनेको चाहिँ त्यही नै हो त्यही पृष्ठभूमि त्यही पारिवारिक पृष्ठभूमिबाट म आएको हुँ एउटा कुरा के थियो भने बाबाआमाले भनौँ न आफूले औपचारिक शिक्षा लिन नपाए पनि सन्तानहरूलाई एकदम पढाउनुपर्छ भन्ने उहाँको जुन चेतना थियो बडो मेहनत गरेर होइन अब हामी भनौँ न काठमाडौँमै आएर पढाउनलाई चाहिँ नै अलिक गाह्रै हुने अवस्था थियो त्यति हुँदा पनि बडो दुःखले मेहनतले बुवाले भाइलाई मलाई त्यहाँ पढाउनु पाउनु गर्नुभयो अनि हामीले पनि मेहनत गरेर पढ्यौँ र स्कलरसिप मैले पाएर गएँ र कस्तो भने मैले अघि नै भनिहालेँ हामी किसान ब्याकग्राउण्डको बिजनेस गरेको पृष्ठभूमि थिएन मैले पढाइ सक्दै गर्दाखेरि त्यहाँ सोभियत संघ विखण्डन भयो र रुसले राज्य नियन्त्रित अर्थव्यवस्थालाई त्यागेर खुला बजारमा प्रवेश गरेपछि त्यो त्यहाँ जुन प्राप्त अवसरलाई पहिलो व्यापार त्यो अवसरलाई चाहिँ उपयोग गर्नु भनेर चाहिँ त्यो पहिला सुरुमा के थियो भनेदेखि सोभियत संघले अमेरिकासँग यो सैन्य शक्ति सैन्य होड़बबाजी अंतरिक्ष विजय अभियान में चाहिए कंपिटिशन गर्यो तर मानस दैनिक उपभोग का सामान है कंज्यूमर प्रोडक्ट उ ध्यान दिएन असभाव कहत हो जो चीज प्राप्त होते बड़ी चाहना होने ये चीज में चाहिए सोबेसम प्रडक्शन होने ती सान तीन आकर्षक जापानिजहरू जर्मन प्रोडक्टहरूको जस्तो चिटिक्क परेको चाहिँ हुन्थेनन् होइन अनि मानिस रसायनहरू त अब सबै शिक्षित मानिसहरू हो उनीहरूलाई त्यहाँको प्रोडक्टहरू राम्रो छ भन्ने थाहा हुन्थ्यो अनि हामी विदेशीहरूलाई विदेशी स्टुडेन्टहरूलाई चाहिँ के छुट दिन्थ्यो भने हामीहरू छुट्टीको बेलामा हामीलाई यो समर होलिडे भनेर दुई महिना छुट्टी हुन्थ्यो जुलाई र अगस्त महिनामा अनि विन्टरमा पनि दुई हप्ता छुट्टी हुन्थ्यो फेब्रुअरी महिनामा अनि यो छुट्टीको बेलामा चाहिँ विदेश जाँदाखेरि आफ्नो निजी प्रयोजनको लागि भनेर त्यस्ता सामानहरू जुन चिजहरू चाहिँ रुसी बजारमा मानिसहरूको असाध्यै ठुलो चाहना छ क्रेज थियो ती सामानहरू आफ्नो निजी प्रयोजनको भनेर भने लागि भनेर ल्याउँथ्यौँ अनि त्यही सामानहरू चाहिँ बेच्दाखेरि अलिअलि पैसा पैसा बच्थ्यो होइन त्यसैबाट चाहिँ त्यो बिच पुँजी विद्यार्थी कालमै हुँदाखेरि त्यो छुट्टीमा बिजनेसै गर्छु यो पर्छ तरिका त्यो अलिअलि चाहिँ हामीलाई आइडिया हुँदै गएको थियो कमाउने भन्दा पनि छ नि आफ्नो गुजार बाटो खर्च त आयो आत बाटो खर्च प्लस छुट्टीमा नेपाल आउने पैसा पनि हुन्थ्यो होइन यो सबै चिजले गर्दाखेरि अलिकति छ नि यो चिज गरे हुँदो रहेछ भन्ने भयो अनि मेरो औपचारिक विश्वविद्यालयको पढाइ सकिने बित्तिकै रुसले जुन खुला बजार अर्थतन्त्र दिएमा अपनाएपछि त्यहाँ अर्ग अर्गनाइज हिसाबले नै यो कम्पनी नै स्थापना गरेर चाहिँ बिजनेस गर्न पाउने सम्भावनाहरू भएपछि अनि हामीहरूले अरू पनि साथीहरूले गर्नुभयो हामीले चाहिँ त्यही इलेक्ट्रोनिक सामानहरू इलेक्ट्रोनिक सामानहरू जुन बाहिरबाट आयात गर्थ्यौँ त्यही प्रोडक्टहरूलाई त्यहाँको बजारमा हामीले सुरुमा यो रिटेल पसलहरू खोल्यौँ अनि पछि तिनीहरूकै अब अफिसियल पछि हामीलाई विश्वास गरिदिएको तपाईँले अघि गर्नुभएको प्रश्नको उत्तरमा आउनलाई मैले यो ब्याकग्राउन्डमा भनेको त्यो के भन्नु छ भने मसँग त्यति बेला हामीसँग पुजी पनि थिएन होइन यो बिजनेस गरेदेखि एउटा अवसर छ हुँदो रहेछ भन्ने कुरा थाहा भयो र मलाई अरू ठाउँमा पनि सोध्नु भएको छ यो तपाईँको सफलताको फर्मुला के हो भने फर्मुला केही पनि कुनै पनि बिजनेसमा कुनै पनि कर्ममा फर्मुला हुन्छ जस्तो मलाई चाहिँ लाग्दैन मेरो मेरो कम्तीमा हुँ, मैले आफ्नो अनुभवको आधार गर्दै जाँदाखेरि दुई तिनवटा कुराहरू छन् निष्ठापूर्वक इमान्दारीपूर्वक काम गर्ने हो भनेदेखि चाहिने त्यही नै हो फर्मुला होइन इमान्दार भएर किनभने हामीले काम गर्दै गयौँ हामीलाई चाहिँ ठुल्ठुलो मल्टिनेसनल कम्पनीहरूले विश्वास गरेर सामानहरू उधारो दिँदै गए त्यो पैसा हामीले टाइममा तिर्दै गयौँ हेर्दा हेर्दै सानो रूपमा चाहिँ अलिकति छ नि मैले अघि भने झिटी गुण्डा जस्तो गरेर चाहिँ ल्याएर सुरु गरेको व्यवसाय अनि अलिकति चाहिँ छ नि डिस्ट्रिब्युटरसिप नै अब भनौँ यो सोनी पानासोनिक जेबिसी क्यानन अरू जस्ता विश्व प्रसिद्ध ब्रान्डहरूको हामीलाई उनीहरू हामीले डिस्ट्रिब्युटरसिप पायौँ र त्यसैलाई हामीले रुसको बजारमा सप्लाई गर्न थालियो होइन भनेपछि नि यो विश्वास र इमान्दारीता अनि एउटा डेडिकेसन होइन समर्पण त हुनै पर्यो त्यो चाहिँ गर्दाखेरि तपाईँले एकदम डेडिकेटेड भएर फुल्ली मोटिभेटेड भएर काम गर्नै पर्यो होइन त्यो हो भनेदेखि चाहिँ सफल हुनु भइन्छ जस्तो लाग्छ मलाई गहिरा आवासीय नेपाली संकुप विषयमा कुराकानी गर्न पाइएन भ्याइएन आज आधा घण्टाको समय हाम्रो लगभग पूरा भइसकेको छ बाहिर धेरै नेपालीहरू अहिले रोजगारको सिलसिलामा पुगेका छन् उनीहरूको गुनासो के रहेको छ भने यो गैर आवासीय नेपाली सङ्घ भनेको हुनी खानेहरूको साहुहरूको संस्था हो भन्ने खालको गुनासो पनि सुन्नमा आउँछ यतातिर नजाउँ र अब अहिले आउनुभयो सरस्वती संसार लिएर आउनुभएको छ साहित्य सेवा योभन्दा अगाडि पनि निरन्तर पिताजीको माताजीको शुभनाममा गरिराख्नु भएको थियो सरस्वती संसार आइसकेपछि अब एउटा लेखकीय पहिचान लिएर आउनुभएको छ जीवा लामी अब लेखक जीवा लामी छाने हुनुभएको छ यतिको कृति आइसकेपछि पुरस्कारको ताती पनि लाग्ला फेरि यहाँले नै लाखौँ पुरस्कार बाँड्नुहुन्छ पुरस्कार पाइयो भने चाहिँ के गर्नुहुन्छ यो सरस्वती संसारमा होइन यो यसलाई प्रश्न गर्नु मैले त्यो पुरस्कार पाउने कति राम्रो लेख्नुभएको तपाईँलाई त सम्मान गर्छौँ पुरस्कार दिन्छौँ भनेर फोन त आइसक्यो होला ए होइन त्यस्तो छैन त्यस्तो त्यस्तो भएको पनि छैन होइन त्यो एक्सपेक्टेसन गरेर मैले लेखेको पनि होइन होइन मैले अघि पनि भने नि मेरा जहाँ जाँदाखेरि मेरो केही भावनाहरू थिए साहित्यमा मेरो रुचि थियो पढ्ने म आफ्ना भावनाहरूलाई भनौँ न अब लिपिबद्ध गरौँ लिपिबद्ध गरौँ सेयर गरौँ मैले के देखेँ मेरो आफ्नो मैले हेर्दाखेरि कसरी देखेँ पुगेको ठाउँहरूमा भन्ने मात्रै हो हेर्नुहोस् होइन यहाँ एकदमै प्रसिद्ध स्रष्टाहरू हुनुहुन्छ उहाँहरूको अगाडि होइन मैले यो यात्रा विधामा नै एकदमै सोनाम धन्य सर्जकहरूका कृतिहरू पढेको छु होइन त्यसैले त्यहाँ छ नि त्यो मेरो त यो पहिलो प्रयास हो होइन त्यसैले त्यो अपेक्षा भन्दा पनि छ नि मैले अघि नै भने मेरो आफ्ना भावनाहरू यहाँ लेखेको हो होइन ती कुराहरूलाई मैले त्यति गौण मानेको छु त्यो कुराहरू नेपाली समाज यस्तो पनि छ भनेर छनक मात्रै दिन खोजेको मैले र एउटा लेखकीय पहिचान बोकेर आउनुभएको छ जीवा लामी छाने कार्यक्रम उद्घारमा दिल खोलेर स्वागत गर्न पाइयो यहाँले पनि जिन्दगीमा पहिलोपटक रेडियो नेपालको आँगन टेक्नु भएको रहेछ स्टुडियोमा माइक्रोफोनलाई साँची राखेर रा इमान्दारीपूर्वक आफ्ना कुराहरू भन्नुभयो धेरै धेरै आभारी छौ हामी मलाई पनि एकदमै खुसी लागेको छ मैले अघि नै भने होइन मैले बाल्यकालमा रेडियो एउटै मात्र माध्यम त्यही थियो र एकदम समय हुने बित्तिकै त्यही नै सुन्थ्यौँ र आज यहीँ नै आएर आफ्ना कुराहरू श्रोताहरू समक्ष सेयर गर्न पाउँदा एकदमै एक खुसी लागेको छ श्रोताहरू आजको उद्घारमा रहनुभयो शिल्पी जीवा लामी छाने उहाँको सृजनशील जिन्दगी निरन्तर अगाडि बढ़ोस् भन्दै आजको कार्यक्रम उद्घारबाट म रमेश पौडेल पनि विदा माग्छु नमस्कार